को जीवन यो सुरुवात हासो <laughs> रोदन आउन होस तपाई हामी एकैछिन हासौनि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 हेलो गाइस सलाम नमस्ते एंड वेलकम इन दिस शो दिस इज टाइम फॉर प्रोग्राम जस्ट फॉर एन्जॉय प्रोग्राम जस्ट प्रेंट टु इन्ट्री लेरा आज पनि प्रेजेन्ट भइसकैका छौ तपाई मार्च 12 पीएम सम्म कोइ बिसमा रोहानी क्रो मात भाइसँग कुराकानी गर्छौ र विभिन्न टॉपिक्समा कुरा खाने गर्दै आइरहेका छौ आजुका सबिस शर्मा स ग्रेट टेक्निकल सपोर्ट मेडिट रहेको छ मेट राजकु र अनिरम म सूर्य अनिमा एकै साथ प्रेजेन्ट पनि भइसकेका छु र तपाईँ पनि आउनुहुन्छ आउनुहुन्छ भने टेलिफोन लाइन ओपन छ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटोमा देख्ने एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ रिप्रोग्राम जस्ट फ्री इन्जोयमा रहेर हामी मात्र इन्जोय गर्ने कोसिस गर्छौँ र आज पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि रमाइलो विषयमा छलफल गर्नको लागि उपस्थित भइसकेका छौँ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न लागि र जस्ट र इन्जोयमा विशेष गरी निकै नै रमाइलो खालका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ अझ त्योभन्दा पनि तपाईँसँग रमाइलो कुराकानी गर्ने कोसिसमा हामी रहन्छौँ र पनि हामीले एउटा टपिक्स तपाईँको माझमा लिएर आएका छौँ विशेषतः अलिकति रमाइलो खालको छ जे होस् जस्ट र इन्जोयमा रहेर हामी तपाईँसँग रमाइलो रमाइलो कुराकानी मात्र गर्ने कोसिसमा रहन्छौँ र पनि रमाइलो टपिक्स तपाईँको माझमा छँदैछ दुईवटा बाटो तपाईँको लागि खुल्लै पनि छ आउनुहोला र तपाईँ आउँदाखेरि तपाईँ आइसके पछाडि मात्र हामी आजको टपिक्सको बारेमा तपाईँहरूलाई जानकारी गराउँछौँ र प्रोगाम जस्ट र इन्जोयमा आज पनि सकेसम्म तपाईँलाई धेरैभन्दा धेरै इन्जोय गराउने कोसिसमा हामी छौँ उहाँले त हामीलाई सुनिरहनु भएको छ लाइभ टिभी गरेर रेडियो सुनिरहनु भएको छ प्रोग्रामीफोन लाइनमा कोही साथी हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ अजीdelimकी पवन आजिर नीलम अधिकारी ओके नीलम होकि जस्तो लागिराछ तर पनि अलिकति कन्फ्युज भयो के किन के थाहा छैन न कस्तो बिर्सिनु भएको त हामीले यति समझिरा छ है है कुनै भन्नै गाह्रो पर म त केही पनि भन्दिनु बिजू आजी ओके त्यही भन्दा पनि नीलम अलिकति चाहिँ कन्फ्युज भयो के हैन नीलम अनि पवनको भ्वाइस लभ उस्तै उस्तै लाग्छ के त्यसले के के दुई जनाको नाम भन्दै हो अब कुन हो हैन त दुई चाहिँ मिले धनकुटा यता मुस्ताङतिर होइन <laughs> है। आप, आपा निलम निलम जीको यस्तो घाम चर्किएको छ कि हेर्नु न बाहिर निस्क्यो कि यो शरीर बाह्र बज्ने बेलासम्म त के के पो भइसक्छ हैरहेको होला नि एउटा लिएर आएका छौँ अलिकति रमाइलो खालको भनौँ कि अथवा व्यवहारिक भनौँ कि कस्तो छ अब तपाईँ सोधेपछि आफै एन्सर दिनुहोस् अनि आफै भन्नुहोला है त अब हामी साथीहरू अहिले तीलमजीको आवाज आइरहेको छ मैले केही कुरा बुझ्नु सकिरहेको छैन तपाईँ त अहिले साथीहरूसँगै हुनुहुन्छ है हजिर साथीहरुसँग सा के हुनुहुन्छ है अहिले तपाईको त्यहाँ कस्तो विज्ञापन आइरहेछ के म त्यही आवाज मात्र ठूलो सुनिराछु त मेरो आवाज सुन्नुभा छैन र सुन्न त सुन्दै कि तपाईको आवाज सानो सुनेको थियो तरको विज्ञापनको आवाज अल ठूलो आइरहेछ के ला पक्कुस है राजजीलाई चाहिँ मैले यहाँबाट भन्दै छु रे ग्याज राजजी मलाई डिस्टर्ब गर्न खोज्नु भयो के के हो भन्नु त राजजी के हो के यस्तो डिस्टर्ब गर्दिन हामी यस्तो मजाले कुरा गरिरहेको बेलामा है हजुर हजुर हजुर जी अनि निलम जी अहिले त सुन्नुभा छ कि छैन नि अनि अनि टाडा अब गरेको छु भनौ भने पनि हजुर मेरो गर्लफ्रेन्ड नै चाहिँ छैन म साथीहरू मात्रै छ हो दादा भनेकै गर्लफ्रेन्ड हुनाले अलिक नजिकको हुन्छ नि त हौ दादा पर्सनल पर्सनल गर्छ हजुर होइन मेरो गर्लफ्रेन्ड अब फ्रेन्डहरू चाहिँ धेरै नै हुनुहुन्छ होइन उहाँहरू अब हुनुहुन्छ तर मेरो नजिकको अब भनिन नजिकको भन्नाले नजिकको त्यस्तो खालको चाहिँ कोही पनि हुनुहुन्न मतलब लाएर फेरि निलमको मोबाइलमा चलाइ छु मलाई चाहिँ माया नगर्ने भनेर आएछ अलिकति भनेपछि अब तपाईँलाई अब घर परिवार पनि टाढा हुनुहुन्छ आफ्नो मान्छे पनि कोही छैन भन्दै हुनुहुन्छ तै पनि छ होला होइन घर परिवार बाबा मम्मी नभए पनि हुन्छ होइन त्यस्तो भन्न खोजेको त होइन होइन अब त्यहाँ जोड्दाखेरि अलिकति फरक फरक एन्सर पनि आउन सक्छ होइन यस्तो हो क्या म घर परिवार टाढो बस्नु पर्दा चाहिँ मलाई एउटा साथी एउटा मोबाइल छ अनि त्यसको मेरो फ्रेन्डहरू हुनुहुन्छ अब यहाँ धेरैजनामा बस्ने त खन्टे भएर छोरैमा बस्न पनि अलिक कस्तो महसुस अर्कै लागिरहेको हुन्छ कि मोबाइल केही पनि भन्दिनँ अनि किनकि नभन होइन ठिकै छ अब जी होस् सब न सबैजना चाहिन्छ तर को बिना भने सक्दिनँ सबै सबै उस्तै हो जस्तो लाग्छ क्या किनकि अब तपाईँको अति रमाउनु पर्छ हिँड्नुपर्छ किनकि अब सधैँ एकै ठाउँ एउटै ठाउँमा बस्ने बाँच्ने हुर्किने अब जिन्दगी अन्त्य हुने ठाउँ पनि होइन पनि होइन हाम्रो लाइफ भनेको होइन त्यही भएर पनि ठिकै छ यही भन्न नसके पनि सुरुमै मोबाइल बिना भनिदिइसक्नु भएको छ अब हामीले बुझिसकेका छौँ होइन भनेको अहिलेको सञ्चार माध्यमको एउटा यो साधन भनेको चाहिँ साथी जस्तै हो कि पक्कै पनि तपाईँको पनि हो सबैजनाको त्यही नै हो नि है साथी त ठिकै छ कारिकोमा हजुर मेरो स्पेसल साथी हुनुहुन्छ धनकुटाकै हुनुहुन्छ पवनजङ भण्डारी अनि भरत साई हुनुहुन्छ उहाँ आउँदै हुनुहुन्छ कुनै ठाउँबाट फेरि अहिले कल गर्दै हुनुहुन्छ उहाँ गर्नुहुन्छ क्या निमित श्रोता हो अनि उहाँलाई सम्झेको छु भन्छ मेरो एउटा जोडा हुनुहुन्छ यतै पनोज भुजेल अनि मेरो एउटा भरतपुरको साथी हुनुहुन्छ के पो विकास कार्की होइन उहाँलाई सम्झिरहेको छु भन्न चाहन्छु अनि धरमा पूर्ण थामा सुदन राजेन्द्र खड्का जनक अनि दिपक आचार्य त्यस्तै मेरो अर्को बहिनीहरू हुनुहुन्छ निरु बहिनी उहाँलाई विशेष गरी सम्झिन चाहन्छु अनि उमा अङ्किता अञ्जना मिना सन्जु निलम अधिकारी भनेर चिन्ने सम्पूर्ण भयो अनि हजुर दिदी दाजु दुईजनालाई धेरै धेरै सम्झेको छु भन्न चाहन्छु है तुट्य नमस्कार निलम आउनुभएको थियो शक्तिखुरोबाट आफ्नो विचार राखिरहनु भएको थियो म आफै न बाँच्नै सक्दिनँ भनेर तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटोमध्ये कुनै एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ एकजना साथी पनि टेलिफोन लाइनमा हुनुहुन्छ भनेर फेरि राजुली हात हल्लाउँदै हुनुहुन्छ उहाँलाई पनि स्वागत गरौँ हेलो हेलो कोही साथी हुनुहुन्थ्यो तर कुराकानी हुन सकिरहेको छैन अर्को साथी हुनुहुन्छ भन्नुभएको छ राजिली हाम्रो भ्यू राख्नको लागि तपाईँलाई फटाफट डालिहाल्नुहोस् सुना छवन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छवन पाँच त्रिसठी तिन सय तेत्तिस यति भन्दा नभन्दै कोही मित्र टेलिफोन लाइनमा आइसक्नु भएको छ हेलो मैले पो भने ठिकै छ मलाई पछि सम्झिनु हजुर हाम्रो अस्तिर घ गरेको ए होइन मेरो प्रुफ नाम यही हो अब कहाँ अनि घमण्डी जी हजुर भन्दा पनि कस्तो अप्ठ्यारो अप्ठ्यारो लाग्यो के मलाई त के छ तिजु मेरो तपाईँको नयाँ नौलो हाल खबर नयाँ नौलो केही छैन अब ठिकै छ अब पाहाड ठाउँतिर बसेर आएको अब छिटो ठाउँमा अब अहिले चाहिँ गर्मी छ त्यही अवधि गर्मीले गर्दाखेरि साह्रै गाह्रो भएको छ है हजुर अनि यहाँको घर चाहिँ कतावर मेरो घर सिन्धुली हो सिन्धुली हजुर कति भयो शक्तिखुरा आइपुग्नु भएको भयो एक दुई हप्ता जति भयो एक दुई हप्ता भयो भनेपछि त मुनरामको लागि हो अथवा के गर्नुहुन्छ हाम्रो घमण्डसीले हजुर अब यसो जागीरको जागीर सिलसिला भन्नु पर्यो के भन्नु भयो जागीरको सिलसिला जागीरको सिलसिला भन्नु पर्यो त ओके जागीरको सिलसिलामा एउटा सिन्धुलीको साथी चाहिँ शक्तिखुरा आइपुग्नु भएको छ हैन हजुर हैन एस्पेशियली के गर्नुहुन्छ याले हजुर दाजा जागिरको सिलसिलामा अनि घमण्डलजी हामी टपिकतिर लागौँ होइन तपाईँलाई बोलाउनु तड फिल भयो जस्तो भयो कि मलाई चाहिँ तर कुरा लुगा बानी चाहिँ छैन जे हो त्यही भन्ने बानी छ होइन टपिकतिर लागपिक्स रहेको छ होइन यहाँले घमण्डल कस्तो के भन्छ यो अप्ठ्यारोमा फलेको फर्सी जस्तो अब त्यो अप्ठ्यारोमा फलेको फर्सीलाई पनि टिप्न सक्नु पऱ्यो नि हौ घमण्ड चाहिँ अब तलबाट टिपौँ भने अब भिडमा फलेको सकिन्न माथिबाट तान भने चुटेर जान्छ त्यो टिप्नु भयो त्यसलाई चाहिँ बिचमा कतिबाट नभएर बिचबाटै च्वाटा टिपेर च्वाटा हातमा राख्नु पऱ्यो क्या अब त्यस्तै कुरा आयो यहाँनिर को बिना चाहिँ बाँच्नै सक्नुहुन्न जहाँ भए पनि सबै साथीहरू त आफ्नो ठाउँमा छँदैछन् घर परिवार अथवा अरू इष्टमित्र आफ्नो ठाउँमा छँदैछन् तर बुवा आमाको स्थान त कसले लिन सक्छ र है हजुर दिदी ठिकै छ घन्ड जे कार्यक्रममा आउनुभयो निकै नै राम्रोसँग उत्तर पनि दिनुभयो गाह्रो भयो भन्दा पनि दिनुभयो है सर्वप्रथम हजुरलाई होइन अनि दादालाई होइन अनि त प्राविधिकतिर को हुनुहुन्छ मुसुक हासिरहनु भयो होला प्राविधिक दादालाई अनि मेरो साथीहरू भन्नुपर्दा सरिता थापा होइन अमृता रामदाम मानबहादुर खड्का मानबहादुर तामाङ डोलराज दराई कृष्ण घिङरे अमृत बस्नेत है भरै कल गर्नुभएको थियो निलम अधिकारीजी उहाँका लागि अनि अमृता आले मगर अनि खुसी थापा मगर रामशर्मा आले गोविन्द थापा अमृता बलामी चण्डी चण्डी गुरुङ लक्ष्मीकुन सीताल गुरुङ <coughs> उस श्रेष्ठ सरस्वती कोइराण नमस्ते टोटली म्युजिकल र गर्ने तर्खर गरिरहेका छौँ ट्वेल्भको बिचमा राजको टेक्निकल पार्टबाट र अनि बाट प्रतीक्षपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ त्यति बेला प्रोग्रामलाई अगाडि बढाउन चाहन्छौँ एउटा म्युजिकबाट राज्यले म्युजिक प्लेआउट गर्दै हुनुहुन्छ प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेकसँगसँगै तपाईँको लागि रहन्छ र म्युजिक पछाडि हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि प्रोग्राम जस्ट फर इन्जोयमा हामी आउने नै छौँ सो केप्लिसन प्रोग्राम जस्ट फर इन्जोय lack lack lack दादालाई फोन गरेर सिक्री पठाइदिनु भनी किन विदेशबाट पठाइदिए भन्नु पर्यो दादाले पैसा पठाइदिहाल्छ हाम्रै पर्सा बजारमा बनाउला नि छोरी निका गहना उही त हो नि हामीले बनाइराख्ने बिस वर्ष पुरानो पर्सा बजारको विश्वासिलो अनि सुनसादी ज्यासलमा मैले लगाएको मङ्गल बाला औठी सबै त्यही बनाएको त हो नि पूर्वी चितवनको बिस वर्ष पुरानो विश्वासिलो अनि सुनसादी ज्यासल काशेषताहरू सुनसादीका गर गहना बिक्री एवं पुरानो चौबीस कैरेट का गहना ग्यारेना बनाई का, का, का हर एक गहना एक दु पटक समय निःशुल्क मरमत कर गा पेमा सुनो राखे सापटी लईजाना सकिने संपर्क अने सुधी ज्यासल खी चार पर्सा बजार फोन शून्य छप्पन्न पांच कुमार विश्वकर्मा शहर बजार जहां तेस मेरे डिजिटल फोटो रो काम छह सा, छो एक्सप्रेस हम खार पर्सा बजार को चौबीस कोटी चोक अगाड़ी एक्सप्रेस। हो डिजिटल प्रविधि पांच मिनट मई बनर प्रिंट करि फोटोकोडसेंग बेला में हजुर हम्वासिलो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चौबीस को टीचोकोपाइटर राजेन्द्र लाख्री रमेश लकांद्री मोबाइल अंठानब्बे पांच पचास बैसठी दुई सड़चालीस अंठानब्बे चार तिरपन सत्ताईस छ सतासी एक्सप्रेस त आयुर्वेदिक जगतमा हजुर विगत एक दशकदेखि सेवा दिँदै आइरहेको आयुर्वेदिक उपचार केन्द्र यनएस फर्मा पुराना रोगहरू ग्यास्ट्रिक गानोगोला पायल्स पिस्टुला महिलाहरूको पाठेघर सम्बन्धी समस्या महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तानपन जन्डिस पत्थरी हातखुट्टा बोल्ने झमझमाउने छाला तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरू साथै एलर्जी रोगाखुकी टन्सिल न्युमोनिया टाइफाइड ज्वरो जस्ता रोगहरूको वरिष्ठ डाक्टरहरूद्वारा निशुल्क उपचार भइरहेको जानकारी साथै आवश्यकता अनुसार मेडिकल औषधि पनि उपलब्ध गराइन्छ सम्पर्क आयुर्वेद उपचार केन्द्र यनेस्फरमा खैरहनीचार नयाँ रोड प्रसाद चितवन होलिल्यान्ड जाने मोडमा फोन नम्बर अन्ठानब्बे चार बाहन्न चार सय प्रत्येक शुक्रबार वरिष्ठ आयुर्वेदिक डक्टरबाट उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौँ पाइ रोखियो कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा मोटर रिजाल धारा फिटिंग पोलिटैंकी उपलब्ध जानकारी कराइ मैनाली एन्ड सम्पर्क मैनालीलानाथ मैनालीनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय अस अन्ठानब्बे चार पचास त्रिचालिस शून्य एघार अन्ठानब्बे चार पचास बयानब्बे शून्य उनाउ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 विभिन्न टपिक्समा रहेर रहे कुराकानी गर्ने क्रममा प्रतीक्षा अनि सूर्य यता हुनेहरूभित्र टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर राजको र तपाईँ पनि आउन चाहनुहुन्छ भने टेलिफोनलाइन चाहिँ हो फोन छ सुन्ना छपन्न पाँच र शून्य छप्पन्न पाँच त्रिसठी होला सय तेत्तिस आउनुहोला र तपाईँसँग हामी रमाइलो कुराकानी गर्नेछौँ रमाइलो खालको टपिक्स पनि तपाईँको लागि लिएर आएका छौँ र प्रोग्राममा रहेर तपाईँसँग मात्र हामी इन्जोय गर्छौँ रमाइला रमाइला टपिक्सहरूमा रहेर तपाईँसँग धेरैभन्दा धेरै विचार लिने कोसिसमा हामी रहन्छौँ र प्रोग्राम जस्ट फ्र इन्जोयमा यति बेला कोही साथी हुनुहुन्छ भन्ने सङ्केत मिलिरहेको छ उहाँलाई स्वागत गरौँ हेलो अलो, नमस्ते। नमस्ते। खाना भैस भरत जी अथस म त नबोले पनि भएछ रे प्रत्यक्ष भइसक्यो दाजु होइन यता बनिरहनु भएको थियो त्यही भएर सम्झिनु भएन म किन बोलिराख्ने जस्तो लाग्यो क्या म त नमस्ते गर्दिनँ अहिले यति पछि सम्झिनु जे होस् तपाईँसँग अन्यथा चाहिँ केही पनि नसोच्नु होला है अनि खान पनि भइसक्यो कति गाह्रो भएको छ अनि आज पनि हामीले टपिक्स लिएर आएका छौँ को बिना ठुलो सोच्नु भयो सबैभन्दा आफ्नो घर परिवार साथी इष्टमित्र कोही चाहिँ पैसा भएपछि भयो ठिकै <laughs> <laughs> <ने मन्ता> <laughs> छ फरक विचार राख्नुभयो है ठिकै छ तर पैसालाई नै सर्भिसहरूमा चाहिँ नसम्झिनु होला यदि साथ हो सबभन्दा ठुलो कुरा होइन लङ लास्टिङकोले साथ दिन्छ त्यो मान्छेलाई चाहिँ तपाईँ त्यो मान्छे बिना चाहिँ सायद बाँच्न सक्नुहुन्न होला है किन भने नि दिजु अब के पैसा त पाउँछ नै अब के अब के के भन्छ नि अक्सिजन के अरे पाइन्छ बिना बाँझ्न सकिन्छ है पैसा बिना त बाँझ्न सकिँदैन भनेर भन्छ नि त्यो ल ठिकै छ सबैको सोच सुन्छ सबैको सोच मिल्नुपर्छ भन्ने पनि छैन नि आफ्नो सोच हो आफआफ्नो विचार हो है हाम्रो भरतजीको सुझाइ त्यस्तो रहेछ विचार त्यस्तो रहेछ जे कुराकानी मात्रै हो र माइल कुराकानी गर्ने कोसिसमा हामी छौँ र अन्तमा पनि आइपुग्न लागिसकेका छौँ कसै कुरा सम्झिनुहुन्छ हाम्रो भरतजीले लास्ट एकजना साथी वेट गरेर साइन आउट हुनुपर्छ हेलो हेलो हजुर कहाँबाट बोल्दै नाम लीला है? खाना भइसक्यो लिलाको अथवा भएको छैन कति छिटो तपाईंले कुराले के आवाज आएँ। त दिक्छ लिलाजी लास्टमा चाहिँ हैन धेरै क्र्यागानी र रमाईले गर्ने मन थियो हैन। अहा। टॉपिक्स थ्री लागि हालौ भन्नु पर्ने हो अथवा सुनिरहनु भएको छ। सुनिरहेको छ। ओके त के भन्दैनस् न त। को बिना चाहिँ हामीले लिलाजी बाँच्नै सक्नुहुन्न त। अ चाहिँ वास्तवै भन्ले अनि कुनै दिन हाम्रो खौदमा मान्छे भन्नुवा हो नि मोस्टली रुप सबै बिना बाँच्न सक्छ। सबै बिना बाँच्न सक्नुहुन्छ। एक दिन भए पनि बाँच्न सक्छ हैन? कुनै दिन अड्किनै रहे के मेरो दिनलाई। भोलि पछि म एक्लै पनि बाँच्न सक्छु। केही गाह्रो होला बाबा मम्मीहरू यताउति आफन्तहरू बिना बादमा सङ्घर्ष गर्नु गाह्रो होला त्यो चाहिँ त्यो कोही बिना नै जिन्दगी अड्किन्छ जस्तो चाहिँ लाग्दैन आफ्नै जिन्दगी एकमुटी एक साथ बिना चाहिँ अड्किन्छ होला नत्र अड्किँदैन जस्तो लाग्छ कस्तो राम्रो बिचार राखिदिनु भयो है ल ठिकै छ लिलाजी आफ्नो आफ्नो भ्यू होइन हाम्रो लिलाजीलाई चाहिँ त्यस्तो लाग्दो रहेछ थाहा भयो आज अन्तमा सम्झिनु लिलाजी थैंक्स फर पार्टिसिपेन्ट नेक्स्ट टाइम पनि यसरी नै साथ दिँदै जानु होला लिला भने सुई लेला तपाईँले अलवे फ्रम कुङ्क्रोचबाट आउनु भएको थियो ल लास्ट कलर हुन चाहिँ अब भने त्यसले म लाइनमा तपाईँसँग कुराकानी गर्न सक्दिनँ लास्टमा भन्दै भन्दै हुनु प्रतीक्षा तिमी चाहिँ एउटा को बिना बाँच्नेबाच्ने त म त को बिना नबाच्ने म त मलाई त सबै साथीहरूलाई मैले भने मात्र होइन तर मलाई सबैजना चाहिन्छ साथीसङ्गी पनि चाहिन्छ घर पनि चाहिन्छ आफ्नो मान्छे पनि चाहिन्छ जे होस् म कसै बिना पनि बाँच्न सक्दिनँ मलाई सबैजना चाहिन्छ र म फाइनल के भन्छु भने म सास सासबिना बाँच्ने छु बिना होइन सास छैन त केही भन्नु छैन सास छ त कसैको आश छ त्यहाँभित्र पनि यति आश भेटिए पछाडि मात्रै विश्वास हुन्छ तर पनि विश्वासका कुराकानी धेरै नगरौँ लास्टमा छौँ धेरै तर पनि अब छुट्नुपर्ने बेला भइसकेको छ त्यसैले पार्टिसिपेन्ट जनाउनुहुने साथीहरूलाई हार्डली टू थ्याङ्क्स भन्न चाहन्छौँ रेडियो अर्पन पोइन्ट फाइभमा लाइभ ट्युन अन गरेर लग अन गरेर सुन्नुहुने तपाईँलाई हार्टली टु थ्याङ्क्स यति जसम्म ग्रेट टेक्निकल सपोर्ट मिल्यो राजलाई पनि थ्याङ्क यू सो मच र प्रोग्राम जस्टर आजको एस एपिसोडबाट एकैसाई